भी खबर भी खबर स्टार भी खबर नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनको डब्लु डेडियो भएको बिहान आठ बजेको ट्राफिक खबरमा स्वागत छ म ध्रुवराज पूर्व राजमार्ग अन्तर्गत कावासोतीको फलफूलचोकमा आइतबार राति यात्रुवाहक बस पल्टाउँदा आठजना घाइते भएका छन् नानगढबाट डण्डातर्फ जाँदै गरेको ना दुई ख सात शून्य शून्य छ नम्बरको बस अनियन्त्रित भई सड़क छेउमा पल्टिएको कावास्वती प्रहरीले जनाएको छ दुर्घटनामा परि घाइते भएका मध्ये अघली र कावास वर्षीय अन्य छ जनाको भने काली गण्डकीय अस्पताली तनकुमा पुलबाट बस कस्ता मृत्यु हुने मध्ये आइतबारसम्म दसजनाको शनाखत भएको छ अघिल्लो दिन तिनको मात्र पहिचान खोलेकोमा आइतबार थप सातजनाको सनाख़त भएको हो एकको सप अझै चिनिएको छैन पुलबाट नदीको मध्यभागमा बस खस्दा दसजना घाइते भएका छन् मृतक एक महिलाको शनाखत भएको छैनन् भने बेपत्ता कति छन् भने एक छैन त्रिभुवन वारा जिल्लाको अम्बले कस छमा आइतबार भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ घटनामा दुईजना घाइते भएका छन् मृत्यु हुनेमा सरलाई नबलपुरका तीस वर्षीय धर्मेन्द्र महत्व रहेको प्रहरी निरीक्षक जयराम कुइकेलले जानकारी दिनुभयो हेटोनाबाट सिमराका लागि गुडेको ना तिन ख एकसठी नम्बरको ट्रक बिग्रिएर बाटोमै बिहान साढे दुई बजे रोकिएपछि हेटोडाबाट जनकपुरतर्फ जाँदै गरेको ना चार नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको को अब सम्पूर्ण सड़कको वर्तमान अवस्थाको बारेमा जानकारी यति बेला नारायणगढ टोडा विर्ग सड़क खण्ड खुल्ला छ त्यसै गरी नायगढ मुगलिन मुगलिन औ विशेष काठमाडौँ मुगलिन द मलीपोखरा नारायणगढ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छन् ट्राफिक को, कलर उन, पास पास तीर तीर को ट्राफिक खबर नमस्कार। ट्रैफिक खबर भी खबर